दे, साथ देश बाट सुंदक्रमेषारिशिलाई दीदी बहनी वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश जानु अघि र गइसकेपछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने कर गर्छौँ कर भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नुभएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्ने गर्छौँ गत हप्ता पनि हामीले वैदेशिक रोजगार सम्बन्धी विशेष गरी किन मानिसहरू अलपत्र पर्छन् र त्यहाँ पुगिसकेपछि किन फर्कन्छन् भन्ने बारेमा जानकारी गराएका थियौँ भने आज पनि हामीसँग एकजना अतिथि उपस्थित हुनुभएको छ जो दुई हजार आठमा कतार प्रवेश गर्नुभएको थियो र घनश्याम पराजुली हुनुहुन्छ उहाँ पुतली बजार नगरपालिका आठ स्याङ्जाबाट हाल रत्नगरी बकुल चितवनमा बसाइसराई पनि आइसक्नु भएको छ र उहाँ विदेशमा रहँदाका कुराकानी हामी प्रस्तुत गर्नेछौँ त्योभन्दा पहिले सुनौँ एउटा सुधुर आवाज ता यो समसपछि पुनः स्वागत छ तपाईँलाई तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा इन्टरनेट अनलाइन अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ र मैले अघि नै बधाई सकेको छु हामीसँग एकजना अतिथि हुनुहुन्छ जो दुई हजार कतार प्रवेश गर्नुभएको थियो उहाँसँग कुराकानी अगाडि बढाउँ घनश्यामजी तपाईँलाई स्वागत छ रेडियो के छ के गर्दै हुनुहुन्छ तपाईँ अहिले त वैदेशिकबाट फर्केर यहाँ जुन दुई हजार आठमा प्रवेश गर्नुभयो र कति सालमा चाहिँ यता चितवनमा चाहिँ बसाइसर्नु भएको म कतार गएको तिन वर्षपछि त्यहाँबाट आम्दानी गर्नुभएको रकमले चितवनमा घर घडेरी लिएर बस्नु भएको हो अथवा त्योभन्दा पहिले चाहिँ के गर्नुहुन्थ्यो तपाईँले पोखराको लेक साइडमा होटेल म्यानेजमेन्ट सम्बन्धी फन्ड म्यानेजरको काम गर्थेँ यसरी लेक साइडमा काम गर्दा गर्दै विदेश जाने सोच चाहिँ कसरी पलायो यहाँलाई नेपालको राजनीतिक अस्थिरता यहाँ काम गर्ने वातावरणको अनुकूलता खासै राम्रो नभएका कारण थोरै आम्दानीले खर्च धान्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै भविष्यका लागि भविष्यमा केही गर्नुपर्छ भन्ने उद्देश्य अनुरूप म विदेशीको यसरी जुन नेपाली राजनीति अस्थिरताले गर्दा कतार पुग्नुभयो र कतारमा चाहिँ कस्तो काम गर्नुभयो कतारमा म खास अहिले एकाउन्टेन्टमा हो एकाउन्टेन्टमा कार्यरत छु र त्यहाँ अन्य देशबाट आई कार्यरत मध्येमा एक व्यवस्थापक म्यानेजमेन्ट टिमसम्म पुग्न सफल भएको अनुभव गरेको छु घनश्यामजी यहाँले धेरै राम्रो कुरो पनि गर्नुभयो किनभने नेपालीहरू अध्यक्ष कामदार छन् र सबैजना लेबर हुन्छ भनिराखेको अवस्थामा यहाँले जुन व्यवस्थापकको यसमा काम सम्हाल्नुभएको छ यहाँलाई फेरि पनि धन्यवाद छ नेपालीहरूको जुन एउटा गर्वको लागि यहाँले जुन काम गर्नुभयो र के छ त्यहाँ चाहिँ अहिले जुन कदारमा नेपालीहरूले दुःख पाइरहेका छन् भन्ने सुनिन्छ र किन के कारणले दुःख पाउँछन् ती लेबरहरूले चाहिँ खास गरी त हामी नेपाली अध्यक्ष अध्यक्ष कामदारको रूपमा भित्रिनेछौँ कतारमा वैदेशिक रोजगारको सिलसिलामा हामीलाई कुनै ज्ञान हुँदैन त्यहाँ गएर कस्तो वातावरण हुन्छ कस्तो संस्कृति हुन्छ त्यहाँका मान्छेहरू कस्ता हुन्छन् त्यो ज्ञान बिना नै हामी त्यस ठाउँमा भित्रिएका हुन्छौँ र त्यहाँको काम गर्ने शैली काम गर्ने वातावरण र नेपालको काम गर्ने शैली र नेपालको वातावरण धेरै नै भिन्नता हुन्छ एक त हामी अध्यक्ष छौँ अर्को त्यहाँको वातावरण र यहाँको वातावरण बिच तालमेल नमिल्दा मुख्य गरे हामी त्यो कुरामा अलिकति पछि परेका छन् जसरी जुन ज्ञान बिना नै हामी प्रवेश गर्छौँ र जुन वातावरण पनि अलिक फरक छ भनेर यहाँले भनिरहँदाखेरि त्यसलाई निवारण गर्नको लागि चाहिँ के काम गर्नु पर्ला सर्वप्रथम त हामी केही सिप लिएर केही अलिकति द दक्षताका साथ कुनै ठाउँमा जाँदा पनि आफू आप, आफू अलिकति दक्ष छौँ भने कहीँ गएर पनि पछि पर्नु पर्दैन आफूले केही ज्ञान छ आफूमा केही सिप छ भने कुनै क्षेत्रमा पनि पछि पर्नु पर्दैन हामीलाई केही थाहा छैन यहाँ केही गरेका छैनौँ केही तालिम केही सिपहरू हामीले लिएका छैनौँ भनेदेखि उहाँ गएर पनि विदेशमा गएर पनि जसले जे काम गर भन्यो त्यो काम गर्न बाध्य हुनुपर्छ त्यसको लागि चाहिँ जुन नेपाली जानुभन्दा पूर्व अथवा नेपाल सरकारले अथवा सम्बन्धित मेन पावरले केही गर्नुपर्छ कि पर्दैन पर जस्तो लाग्छ यहाँलाई अवश्य पनि नेपाल सरकारले उहाँबाट कतारबाट जस कस्तो किसिमको काममा नेपाली कामदारहरूको माग भएको छ त्यस कामको लागि त्यो यहाँबाट जा जाने जनशक्ति सक्षम छ कि छैन त्यो चाहिँ बुझ्नु जरुरी छ त्यो बुझेर यहाँबाट केही तालिम लिएर जानुभन्दा पूर्व नै केही तालिम लिएर अलिकति त्यहाँको भाषा भाषादेखि सम्पूर्ण सम वातावरण सम्बन्धी जानकारी भयो भने अवश्य पनि सहज हुने थियो वास्तवमा नेपालीहरू विदेश प्रवेश गर्न पाए हुन्थ्यो भन्ने चाहिँ सोच बनाउँछन् र कति छिटो भिसा आउँछ भन्ने चाहिँ लाग्छ र उनीहरू कति छिटो पुगो जस्तो लाग्छ र त्यहाँ गइसकेपछि दुःख पाउँछन् त्यो मानेमा पनि त्यहाँका धेरै सङ्घ संस्थाहरू छन् भन्ने सुनिन्छ सङ्घ चाहिँ के काम गर्न सक्छ त्यहाँबाट सङ्घ संस्थाहरू छन् नभएको होइन उनीहरूले आफ्नो ठाउँमा पहल पनि गरेका छन् तर खास गरी नेपाली दूतावासले त्यहाँका श्रमिकहरूको समस्याका बारेमा हेर्नुपर्ने दूतावासले हो साना अरू सानातिना बाधाहरू समस्याहरूलाई सुल्झाउनको लागि त्यहाँ सङ्घ संस्थाहरूले पहल पनि राम्रै गरेका छन् ती सङ्घ का संस्थाहरूले काम गरिरहँदा र नेपाली दूतावासले जुन किसिमले अल्पत्र परेका नेपालीहरूलाई सहयोग गरेको पनि सुनिन्छ तर पनि ती नेपालीहरू गइसकेपछि जुन फर्कने वातावरण नबनाउनको लागि चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ सर्वप्र सर्वप्रथम त मैले पहिले पनि तपाईँलाई भनिसकेँ अलिकति दक्ष भएर नै जानु उचित हुन्छ र त्यहाँ गएर हामीले जस्तै मेन पावर कम्पनीले कुनै प्रलोभन देखाएर यस्तो काम छ राम्रो काम छ भनेर नराम्रो काम गर्नु परेमा सिधै नेपाली दूतावासमा गएर उजुरी गर्ने र कसै त्यो भएन भने तुरुन्त फर्केर नेपाल श्रम मन्त्रालय अथवा कुनै अन्य निकायहरूमा सम्पर्क गरेर सुरुमा गएका व्यक्तिहरूले त्यसो गरिदिएमा चाहिँ त्यो निवारण हुनसक्छ र मान्छे नेपाली हामी अलिकति समस्या नपरि विदेशी छिर्दैनौँ र <laughs> त्यो कारणले समस्या हुन्छ यहाँबाट जस्तो काम भनेर गएको थियो त्यो काम नभए पनि जस्तो काम जस्तो परिस्थिति परे पनि त्यो काम गर्नुपर्ने बाध्यता छ सकभर त नेपाल सरकारले नै ने पहल गर्नु पर्यो उहाँको बारेमा बुझ्नु पर्यो नेपाल, नेपाली दूतावास छ नेपाली दूतावासले बुझिदिनु पर्यो कस्तो कामको माघ आ आएको छ होइन त्यो सबै सम्पूर्ण कुराहरू बुझेर पठाउन सकियो भने सहज हुन्छ जसरी नेपाली अध्यक्ष कामदार भएर गइरहँदा र त्यहाँको दूतावासले कस्तो प्रकारले चाहिँ त्यहाँको सरकारलाई चाहिँ घचघचाएको छ यहाँलाई के छ जानकारी पहिलेको भन्दा त अहिले अलिकति सुधार भएको छ जस्तै माघ एडिस्ट्रेसन गर्नेदेखि लिएर अन्य प्रक्रियाहरू राम्रैसँग चलिरहेको अवस्था छ तैपनि त्योभन्दा पनि अन्य दूतावास जस्तै अरू देशका कति अन्यत्र धेरै देशका कामदारहरू उहाँ कार्यरत छन् त्यो दूतावासले गर्ने क्रियाकलाप र नेपाली दूतावासले गर्ने क्रियाकलापमा धेरै भिन्नता देखिन्छ जसरी यो भिन्नता भनिरहनु भयो यो भिन्नता किन आउँछ हाम्रो नेपालको जुन दूतावासले राम्रो तर काम गर्न नसकेको अवस्था हो या त उनीहरू बढी जान्ने भएर अथवा त्यो देशलाई चाहिँ अलिकति मान्यता दिएको कतार सरकारले जस्तो लाग्छ यहाँलाई भनिन्छ नि हलो जुत्न नजान्नेलाई हाली हुन्छ भनेर के थाहा हुन्छ होइन जस्तै यहाँबाट दूतावासले गर्नुपर्ने काम क्रियाकलापहरू के हुन् भनेर नबुझिकन यहाँ अन्य क्षेत्रमा लागेका कर्मचारीहरू दूतावासमा पठाउनु मेन कारण हो त्यसको समाधान उनीहरूलाई थाहै हुँदैन विदेशमा के समस्या हुन्छ उनीहरूलाई एउटा ल्याङ्ग्वेजको समस्या देखिएको छ अहिले नेपाली दूतावासमा जाने इङ्ग्लिस राम्रोसँग आउँदैन त्यहाँको भाषा राम्रोसँग आउँदैन त्यसले पनि कुटनीतिक सम्बन्ध कसरी नजिक बनाउने कसरी हाम्रो मागहरू त्यहाँ पेस गर्ने भन्ने कुरा त्यो त्यसमा पनि अलिकति समस्या देखिएको छ अर्को कुरा नेपाली दूतावास कुटनीतिक सम्बन्धतिर नगइकन खाली खालिति नै कामदारहरूका सानातिना झमेलाहरूमा समस्याहरूमा अल्झिराखेको अवस्था पनि देखिन्छ है जिस यहाँ कूटनीतिक निगम में ना जो भाषा को समस्या देखा पड़ रखे वे पक्की अन्न कामदार समस्या तो पैर नहीं हाल्ष रगी जो अदार थुप्रे सर जन्म भी सी जनचेतनामूलक कार्य कर सकते हैं तस्तरी हर एक जिला का जिरा का दुई तीनवट संस्था तैं स्थापित भैया कतिपय संस्था धेरै राम्रो काम गरिराखेका छन् दुर्घटनामा पर्नेदेखि लिएर मृतक हुने कामदारहरूको लागि धेरै राम्रो सहयोग पनि गरेका छन् जनचेतनाका कार्यक्रमहरू जस्तै अब सायद तपाईँले पनि सुनिराख्नु भएको होला लङ्गुर पूर्जा त्यस्तै लागु औषधका काममा पनि एउटा अभियानै नेपाली समाजले त्यहाँ चालेको थियो त्यस्तै अन्य धेरै क्रियाकलापहरू जनचेतनाका क्रियाकलापहरू सांस्कृतिक कार्यक्रमहरू भातृत्वलाई विकास गर्नका लागि होइन भाइचाराको विकास सम्बन्ध प्रगाड बनाउनका लागि विभिन्न क्रियाकलाप त हरेक क्रियाकलापहरू गरिराखेको छ त्योभन्दा पनि त्यो भनेको कतार सरकारको मान्यताभित्र पर्दैन त्यो भनेको हामी हामी दाजुभाइहरू मिलेर गर्ने क्रियाकलापहरू हुन् नेपाली दूतावासलाई मात्रै ने कतार सरकारले मान्यता दिएको छ त्यसै कारणले श्रमिकहरूको हितको लागि भनेको नेपाली दूतावास एउटा अभिभावकको रूपमा अडिएको छ र खास पहल भनेको नै नेपाली दूतावासले गर्नुपर्ने देखिन्छ झन् यहाँले भन्नुभयो जस्तो लङ्गुर खेलाउने लागु औषधहरू प्रयोग गर्ने जस्ता क्रियाकलापहरू अध्यक्ष कामदारहरूले गरिरहेका हुन्छन् त्यस्तो चाहिँ नेपाली एउटा जुन कामको लागि गएर नेपालमा पैसा पठाउँछु र घर परेर भन्ने उद्देश्यले गएका नेपालीहरू किन चाहिँ त्यो लङ्गुर र लागु औषधि लाग्छन् जस्तो लाग्छ यहाँलाई त्यो त उनीहरूको आफ्नै बाध्यता अथवा भनौँ उनीहरूको आफ्नै महत्त्वकाङ्क्षी योजना जस्तै यहाँ बसेर दुई चार पैसा पनि कमाइ नहुने अवस्था थियो उनीहरूलाई दुई दुई छाक टार्न पनि गाह्रो भएको अवस्था थियो उहाँ गएर दुई चार वर्ष पैसा कमायो अलिकति सबै त्यस्ता छैनन् र कतिपय मान्छेहरू दुई चार पैसा धेरै भयो भने त्यो कसरी नष्ट गर्ने कसरी उनीहरूलाई आनन्द हुन्छ त्यो कुलतमा पनि उनीहरू त्यसरी नै फँसे नेपालमा अलिअलि सिकेको मान्छेहरू उहाँ गएर धेरै बिग्रने अवस्था पनि छ त्यो भनेको आफूले सेल्फ कन्ट्रोल चाहिँ अब नेपाली जुन कामदारहरू छन् र नेपाली अलिकति राम्रो स्थानमा काम गर्ने र कम्पनी पनि चलाएका नेपाली मालिकहरू छन् जस्तो कि ती कम्पनी चलाउनेहरूले नै ती अन्य नेपाली कामदारहरूलाई चाहिँ अलिकति पेलेको हो कि अथवा चाहिँ उनीहरूले शोषण गरेको छ भन्ने सुनिन्छ यहाँलाई कस्तो विश्वास लाग्छ हो कि होइन त्यो अब सयमा पचास प्रतिशत त्यस्तै नै सुनिएको छ मैले पनि सुनेकै हो होइन त्यहाँ कस्तो हुन्छ भन्दा यहाँबाट नेपाली कम्पनी अथवा अन्य गैर नेपाली कम्पनीहरूले पनि अन्य देशका कम्पनीहरूले पनि यहाँबाट मेन पावर लाने त्यो सप्लाई कम्पनी भन्ने तपाईँले सायद सुन्नुभएको पनि होला सप्लाई कम्पनी यहाँबाट मेन पावर लिएर जाने त्यसपछि त्यो कम्पनीबाट अर्को कम्पनीमा कामको लागि पठाउने र उताबाट अलिक लिएको मोटो रकम बाट केही रकम मात्र श्रमिकहरूलाई अथवा कामदारहरूलाई दिने अवस्था हो र त्यो अवस्थालाई पनि उनीहरूले दुई महिना पेमेन्ट रोकियो भने यता कामदारहरूको लागि चार महिना पेमेन्ट रोकिए राखेको अवस्था पनि छ भर्खर मात्र नेपाली व्यवसायीबाट ठगिएको समाचार पनि यहाँले सुन्नुभएको होला त्यस्तै अन्य कतिपय छन् नेपाली मात्रै नभइकन अन्य व्यवसायीहरूले पनि धेरै ठगिरहेको अवस्था छ त्यसको न्यूनीकरण लागि र त्यस्तो गर्न नदिनको लागि त्यहाँको दूतावासले कुनै पहल गर्न सक्दैन दूतावासले पहल पहल गर्ने भनेकै दूतावासले हो अन्य क्षेत्रबाट भन्दा पनि उनीहरूलाई सचेत गराउने यदि कामदारलाई ला, कामदारलाई उचित सुविधा सेवा सुविधा दिन सकिएन भने अथवा कामदारकै बढी समस्याहरू आयो भने त्यो कम्पनीलाई ब्ल्याकलिस्टमा राख्न सक्ने अधिकार पनि नेपाली दूतावासलाई भएको मलाई लाग्छ र नेपाली दूतावासबाट नै त्यसको समाधान होला जसरी अहिले कति लगभग नेपाली कामदारहरू कतारमा होलान र अझै के सम्भावना छ नेपालबाट चाहिँ त्यहाँ कामदार जानको लागि चार लाखभन्दा बढी नेपाली कामदार कतारमा कार्यरत छन् र अझै यो दुई सालमा हुन गइरहेको वर्ल्ड कपको लागि समाचार पढे अनुसार त्यहाँ दस लाखभन्दा बढी कामदारको माग हुने जानकारी आएको थियो र विशेष गरी नेपालीहरूले चाहिँ कतारमा कस्तो कस्तो क्षेत्रमा काम गरेका छन् मैले पहिले नै तपाईँलाई भनिसकेँ खास हामी यहाँ नेपाली यहाँ रोजगारको अवस्था नभएको कारण विदेशी नै हो र असी प्रतिशत नेपाली हामी त्यहाँ अध्यक्ष कामदारको रूपमा भित्रिएका छौँ अशिक्षित कामदारहरू छौँ हामीले पाउनुपर्ने सुविधा सेवा सुविधा के हो भन्ने कुराहरू पनि हामीलाई थाहा छैन कम्पनीले जे दिन्छ महिना मरेपछि पाँच सय दिए पनि उनीहरूलाई भएकै छ होइन त्यो जनचेतना नभएकै कारण हामी असी प्रतिशत अध्यक्ष कामदारहरू भित्रिएको कारण जुन अहिले कतारमा जस्तै नयाँ सालमा अथवा जनवरी फर्स्ट र नेपाली नयाँ वर्ष वैशाखी गते जुन नेपाली आ, कला क्षेत्रमा लागेका कलाकारहरूलाई उतारेर नेपालीहरू बिचमा चाहिँ मनोरञ्जन पनि गराउने जुन एउटा प्रवृत्ति बसेको छ यो अलिकति प्रतिस्पर्धा भएर त्यहाँ चाहिँ घाटा गएको र अलिकति केही के नराम्रो कुराहरू पनि सुन्न आएको छ यो चाहिँ के हो वास्तवमा नेपालमा सांस्कृतिक कार्यक्रमहरू अति नै भइरहन्छन् जब विदेश मान नेपाली मान्छे विदेशी छ उसलाई नेपाल अति नै प्यारो लाग्छ त्यही कारण त्यहाँ विभिन्न खालका सांस्कृतिक प्रोग्रामहरू भइरा भइराखेका हुन्छन् सायद तैको व्यवस्थापन विज्ञापन करने तौर तरीका हो कि जो यहाँ भाई सांस्कृतिक कार्यक्रम करने जुन, का जुन मै ममता हो तो कारण कलाकार उतार कर ठीक अंत में हम आई सक र तपाईँलाई जुन अहिले विदेश जाने नेपालीहरू जसरी जा होडबाजीको रूपमा जब म कसरी छिटो भिसा आउँछ म जानुपर्छ भनेर चाहिँ उनीहरू मेन पावरमा गएर भिसा मात्रै खोजी गर्छन् र उनीहरू कामको म गइसकेपछि के गर्नुपर्छ भन्नेमा चाहिँ अलिकति चेतना छैन त्यस्ता व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनु छ तपाईँ सर्वप्रथम त विदेश जान लाग्नुभएका दाजुभाइहरूले म के काममा दक्ष छु त्यो कुरा बुझ्न जरुरी छ यदि म ड्राइभर हो भने ड्राइभरमै जानु पऱ्यो इलेक्ट्रिसियनमा गएर मैले त्यहाँ काम गर्न सक्दिनँ भन्ने कुरा बुझ्नु पऱ्यो यदि त्यो अवसर छैन भने इलेक्ट्रिसियनको काम इलेक्ट्रिसिटीको काम हामीले सिक्नु पऱ्यो र दक्ष भएर जानु होला र त्यहाँ अहिले चार लाखभन्दा बढी नेपाली दाजुभाइहरू भएको अवस्था छ र आफू कुन कम्पनीमा जाँदैछु भन्ने कुराको बुझ्नको लागि पक्कै पनि उहाँको ठाउँ क्षेत्रको कुनै एक व्यक्ति हुन सक्नुहुन्छ उहाँसँग बुझ बुझ्न सक्नुहुन्छ रा नेपाली राजदूतावास छ त्यहाँको नम्बर लिएर सम्पर्क गर्न सक्नुहुन्छ सर्वप्रथम त आफू दक्ष भएर र अलिकति सचेत भएर जानुपर्छ मेन पाहाडको को हल्ला दाजुभाइको हो हल्ला अरू मान्छेहरूको लै लैमा लागेर रा। विदेश हुनु राम्रो देखिँदै दे। हुन्छ घनश्यामजी त यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो पनि संसारभर साथीहरूले सुनिराख्नु भएको छ र विदेशमा रहने साथीहरूलाई यो अनलाइनबाट चाहिँ के भन्न चाहनुहुन्छ सम्पूर्ण विदेशमा कार्यरत नेपाली दाजुभाइहरूलाई ढिलै भए पनि नव वर्ष दुई हजार सत्तरीको शुभकामना व्यक्त गर्न चाहन्छु र आफूले नेपाली हामी हामी नेपाली एकदम निडर छौँ हामी काम गर्न जस्तो सुकै काम गर्ने गर्न पनि सफल मानिन्छौँ र त्यो स्थानलाई थोरै पनि नगिराइकन हामी त्यही स्थानमा जानुपर्ने हुन्छ र नर्च चाडपर्वहरू आउँछन् त्यस्तो बेलामा कुलततिर नफसिकन आफ्नो नेपाललाई माया गर्नुहोला राम्रोसँग काम गर्नुहोला भन्दै रेडियो अर्पणलाई विशेष धन्यवाद दिन चाहन्छु र देश विदेश कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइहरूलाई पनि नवर्षाको फेरि पनि शुभकामना व्यक्त गर्छु हस् धन्यवाद हामीलाई समय दिनुभयो र यहाँसम्म आइदिनु भयो त्यसलाई धेरै धेरै धन्यवाद धन्यवाद आदरणीय श्रोता हमीसंगे घनश्याम पाजोली जो दुई हजार आठ में कतार प्रवेश कर हाल छुट्टी में बेला हमीसंग समय दूर वहाँसंग कुरा वहां जो अध्यक्ष कामदारतार में जसरी काम कर विचार पुराए काम कर बजार नगरपालिक आठ सैंगजा हो राल रत्नगर बकुलर में पसाई स आई सब आदरणीय श्रोता ती बेल रेडियोपण एक सौ चार थोड़ा इंटरनेट अनलाइन में डब्लू डब्लू डब्लू डट रेडियोअर्पण डट कम मार्फ पर संसार भर कार्यक्रम सुनी रहने रामी कार्यक्रम को अंत्य आई सक तदेश तपाई वा विदेश आयोग हमीर संपर्क कर सकूने जिसका रेडियोअर्पण एक सौ चार थोप् पांच मेहर्स को टेलीफोन नंबर शून्य छप्पन्न पांच त्रिसठी तीन सौ तीस में संपर्क अथवा तभीसंग इंटरनेट सुविधा हमीर रेडियोअर्पण निज़ एट द रेट मेल गरेर प्रतिक्रिया वा समस्या प्रेषित गर्न सक्नुहुनेछ हवस् त कार्यक्रम सुनेर तिनजेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद धन्यवाद प्राविधिक मित्र परिजनलाई आभार व्यक्त गर्दै म रविबाट कार्यक्रम देशविद्यबाट बिदा हुन्छु नमस्ते